सहमतिका आधारमा नियमावली टुङ्गाउन काङ्ग्रेस र एमाले सहमत व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली सम्बन्धी प्रतिवेदन भोलिको बैठकमा पनि निर्णयार्थ प्रस्तुत नहुने <्याँगा> क्याम्पसहरूले साउन पन्ध्रभित्र कक्षा एघारमा विद्यार्थी भर्ना लिइसक्नुपर्ने सोह्र गतेबाट पठन पाठन गर्नुपर्ने बेल्जियममा आतंकवाद विरूद्ध प्रहरीको व्यापक अपरेशन घातक बम विस्फोटपछि बाह्रजनालाई पक्राउ र रूसी एथलेटिक्स टीम ऐलंपिक में प्रतिबंध लग्न अनुचित राष्ट्रपति पुटिन को भनाई प्रभावकारी सूचना कामिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेगा हर्ज रेडियो यूनिटीपी प्रसारण भैर रात दस बजे यूनिटी खबर में स्वागत व्यवस्थापिका संसदको कार्य संचालन नियमावली सम्बन्धी प्रतिवेदन भोलिको बैठकमा पनि निर्णयार्थ प्रस्तुत नहुने भएको छ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देवबावीच नियमावली सहमतिका आधारमा नै बनाउने समझदारी भएपछि भोलिको संसद बैठकमा प्रतिवेदन निर्णयार्थ नहुने भएको हो होली र देवबा देउबाबीच आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहमतिका आधारमा नियवली बनावने समझदारी भए पनि मुख्य विवाद रहेको संसदीय सुनवाई विशेष सहमतिको सदस्य संख्याका बारेमा भने कुनै सहमति भएको छैन प्रधानमन्त्री ओलीले पार्टीको स्थायी समिति बैठकमा देउबासँग सहमतिका आधारमा नियमावली टुंग्याउने समझदारी भएको जानकारी गराएको नेताहरूले बताएका छन् एमाले संविधान अनुसार संसदीय सुनवाई विशेष समिति पन्द सदस्यीय हुनुपर्ने बताउँदै आएको छ भने काँग्रेसले संघीय संसदको निर्वाचन नभएसम्म समिति पहिले जस्तै पचहत्तर सदस्यीय हुनुपर्ने अडान लिँदै आएको छ प्रमुख दुई दल को फरक अड़ान का कारण संसद के करीब नौ महीनादे निवली बना सकते निमावली मस्यौदा समिति ने संख्या को विवाद संसदवाट नई टुंग्याने गरी प्रतिवेदन बुझाई को डेढ़ महीना भईस देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन पन्ध्र गते भित्र कक्षा एघारका लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ उच्च माध्यमिक शिक्षा परिषदले देशभरका उच्च निर्देशन जारी गर्दै साउन पन्ध्र गते भित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन सोह्र गतेदेखि नियमित पठन पाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ एसएलसी नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषदले उमाविहरूलाई निर्देशन जारी गरेको हो कक्षा एघारका विद्यार्थीले भदौं मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेशन अब आवेदन बुझाई सी शैक्षिक कैले सावजनिक परिषद का उपाध्यक्ष चैतन्य शर्मा जानकारी दिए कक्षा बाह को हक मेंऊन एक गतेम विद्या भर्ना करई गते पढ़ाई संचालन कर निर्देशन दिया कक्षा एगार को परीक्षा दुई हजार चौहत्तर वैशाख को अंतिम साता सम्मा को वैशाख दोस्रो सातासम्म परीक्षा सञ्चालन गर्न समेत परिषदले उमाविलाई निर्देशन दिएको छ उमाविहरूले कक्षा एघारको कार्तिक मशान्तसम्म र कक्षा बाह्रको साउन मशान्तभित्र नतिजा समेत सार्वजनिक गरिसक्नुपर्ने निर्देश दिएको छ परिषदका अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिका लागि विशेष प्राथमिकता दिने भएको छ विप्लव नेतृत्वको नेकपा माओवादीले गुल्मीमा एनसेलको टावर पार्टीकै निर्णयमा जाउ परेका जिल्ला सचिवालय सदस्य पूर्णबहादुर तरामु निर्दोष भएको भन्दै रिहाईको माग गरेको छ माओवादीले एनसेलको टावर जलाउनु सांकेतिक र दबावमूलक जनकारवाही भएको उल्लेख गरेको छ नेकपा को नेकपा माओवादी गुल्मीले आज विज्ञप्तिमा प्रहरीले पार्टीको जिल्ला सचिवालय सदस्य एवं मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य तरामूलाई बिना कारण पक्रेको दावी गरेको छ विज्ञप्तिमा उनको निशर्थ रिहाईका लागि आग्रह गरिएको छ विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालय नै स्वयं स्वयं एन्सेलको टावर जलाएको जिम्मा लिइसकेकोले घटनामा संलग्नै नभएको निर्दोष व्यक्तिलाई पक्राउनु गलत भएको उल्लेख छ प्रहरी प्रशासनले निरंकुश शैली अपनाइरहेको कार्यकर्तालाई तर्साउने र आतंकित पार्ने गरेको भन्दै तरामु ससम्मान रिहाई र झुटा मुद्दा खारेजीको माग समेत गरिएको छ पूर्व युवराज पारशाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीय स्थल खपतड़ पुग्नु भएको छ दश दिनदेखि दश दिन जति खप्तडमा बस्ने गरेर आयका पारस शाह डोटीको झिंगराना हुँदै खप्तड पुग्नु भएको हो पारस स्वर्गीय राजा वीरेन्द्रले राजपरियार खप्तड़ जादा बस्नको लागि झिंगरानामा बनाइएको भीआईपी पाहुना गृहमा बस्नु भएको छ वहाँ गाड़ीबाटै डोटी आउनु भएको र उहाँका यातायातका साधन जिल्ला प्रहरी कार्यालयमा राखेको डोटी प्रहरीले सीतासमा राज्य लक्ष्मी शाह वहां का निकट मित्र प्रवनजंग सिंह लगाये खप्तड पुग्न हो पचील समय खपतड़ क्षेत्र में पर्यटकी गतिविधि निके बढ़े होटल व्यवसायी संघ डोटी का अध्यक्ष दीपक खड़का वहांभ खपतड़ का बारे में विभिन्न प्रचार प्रसार भूम जाने क्रम बढ़े आशा छो वर्ष पर्यटक झन बढ़ने म्यागदीको दाना दुई झरनामा तस्बिर खिच्ने क्रममा लडेर आज एक युवकको ज्यान गएको छ रूपसे झरनालाई पृष्ठभूमिमा पारेर तस्बीर खिच्ने क्रममा भीरबाट लडेर तनहुको जामुने साथका चौबीस वर्षका सन्तोष घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ प्रहरीका अनुसार साथीसँग मुस, मुस्ताङ घुम्न जान हिँडेका घिमिरे आफ्नो तस्बीर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए उनको सब तलाउ बाहिर अड्किएको छ एसबीआई ब्याङ्कको दमौली शाखाका कर्मचारी हुन् सब रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाई भएको छ नेपाली सेना र प्रहरीको टोलीले शबलाई बाहिर निकाले प्रयास गरेका छन् रोजगार अनुमति प्रणाली अन्तर्गत सातौं युपीएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका एकतीस नेपाली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ काठमाण्डुबाट त्याइस र ललितपुरको केन्द्रबाट आठ गरी त्याइसजना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिलिराम वास्तोलाले जानकारी दिनुभयो पक्राउ परेकाहरूलाई हिरासतमा राखी कानून बमोजिम कार्यवाही अगाडि बढ़ाएको वहाँले बताउनुभयो यस वर्ष बाहन्न हजार र आठ महिलाले परीक्षाका लागि आवेदन दिएकोमा कृषितर्फ सैंतिस सह र उत्पादनमूलक क्षेत्रमा तेइस हजार सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डणेलधुराका एक युवक चितौनमा पक्राउ परेका छन् डणेलधुराको समयजी गाविस तिनका पच्चीस वर्षीय ओमप्रकाश भट्ट चितौनको भरतपुरबाट आज पक्राउ परेका हुन् उनी विगत लामो समयदेखि सामाजिक सञ्जालबाट आफूसँग सुन रहेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए उनले सामाजिक सञ्जाल फेसबुकमा साथी बनाउने साथी बनेकाहरूलाई आफूसँग ठूलो परिमाणमा सुन रहेको र आफूलाई केही रकम दिए त्यो बापत हुने जाने भन्दा बढ़ी सुन दिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने प्रहरी श्रोतले जनाएको छ श्रोतका अनुसार उनले डडेलधुराका निलम पनेबाट एक लाख रोल्पाका अर्जुन कुमार गोस्वामीबाट पचास हजार र धनगढ़ीका नयनसिंह भाटबाट पैंतिस हजार रूपियाँ ठगी गरेका छन् पक्राउ भट्टले सुनको प्रलोभनमा परेर आफूलाई आइएमईबाट पर पैसा पठाएका व्यक्तिलाई फेसबुक आइडीमा ब्लक गर्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी श्रोतले जनाएको छ जिल्ला प्रहरी कार्यालय चितौनले भत्त पक्राउबारे पुष्टि गरेको छ जिल्ला प्रहरी कार्यालय चितौनका प्रहरी निरीक्षक रविन्द्र बाबु रेग्मीले सुन ठगी आरोपमा एकजनालाई पक्राउ गरेको जानकारी दिँदै घटनाका बारेमा विस्तृत सोधपूछ बाँकी रहेको बताउनुभयो बेल्जियममा आतंकवाद विरूद्ध प्रहरीले व्यापक अपरेशन गरेको छ ब्रसेलमा तीन महिना अघि भएको घातक बम विस्फोटपछि गरिएको अपरेशनका क्रममा बाह्रजनालाई पक्राउ गरेको छ सरकारी अभियोजनकर्ताहरूले पक्राउ परेकाहरू आतंकवादी आक्रमणको योजना बनाउने शंकास्पद व्यक्ति रहेको बताएका छन् उनीहरू सोधपूछका लागि पक्राउ गरिएका चालिसजना मध्येका हुन् बेल्जियममा पछिल्लो समय आई आईएएसबाट आक्रमणका धेरै चेतावनीहरू आएको बताइन्छ गत मार्च बाइसमा ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा गरिएको बम विस्फोटमा बत्तीस जनाको मृत्यु भएको थियो राष्ट्रपति भ्लादिमिर पुन पुटिन ने रूसी एथलेटिक्स टीमला रिओ ओलंपिक लगायतकार अंतरराष्ट्रीय प्रतियोगिता में प्रतिबंध लगाई राख् अनुचित अंतरराष्ट्रीय ओलंपिक कमिटी हस्तक्षेप कर आईइएएफले राजबाट प्रायोजित डोपिङ भएको आरोप लगाउँदै रूसी एथलेटिक्स टीममाथिको प्रतिबन्ध नहटाउने निर्णय गरेको छ तर व्यक्तिगत रूपमा भने आफू स्वच्छ रहेको प्रमाणित गरेको रूसी खेलाड़ीले तटस्थ रूपमा प्रतियोगितामा भाग लिन पाउनेछन् र पोर्चुगल आज राती युरोकप अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा अस्ट्रेलियासँग खेल्दैछ राति पाउने एक बजे पेरिसमा हुने खेलमा पोर्चुगललाई अन्तिम सोह्रमा प्रवेशका लागि यो खेल जित्नै पर्ने हुन्छ समूह एफमा रहेको पोर्चुगल आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको आइसल्याण्डसँग एक एकको बराबरीमा रोकिएकाले यो खेलमा जित आवश्यक छ अस्ट्रेलियाका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण छ अस्ट्रेलियाका पहिलो खेलमा हङ्गेरीसँग दुई शून्यले हारेको थियो पेरियामा पोर्चुगिजको बसोबास धेरै रहेकाले रह पोर्चुगलको दर्शकको साथ बढी पाउनेछन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ सहमतिका आधारमा नियमावली टुङ्गाउन काङ्ग्रेस र एमाले सहमत व्यवस्थापिका संसदको कार्य संचालन नियमावली सम्बन्धी प्रतिवेदन भोलिको बैठकमा पनि निर्णयार्थ प्रस्तुत नहुने क्याम्पसहरूले साउन पन्ध्र भित्र कक्षा एघारमा विद्यार्थी भर्ना लिइसक्नुपर्ने सोह्र गतेबाट पठन पाठन गर्नुपर्ने बेल्जियममा आतंकवाद विरूद्ध प्रहरीको व्यापक अपरेशन घातक बम विस्फोटपछि बाह्र जनालाई पक्राउ र रुसी एथलेटिक्स टिमलाई ओलम्पिकमा प्रतिबन्ध लगाउनु अनुचित भएको राष्ट्रपति पुटिनको भनाईार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीपेशलाई धन्यवाद यो आजका लागि हाम्रा सम्पूर्ण नमस्कार